आंदोलन का क्रम में लगाइए झूठा मुद्दा खारेज करारू समुदाय को मग टीकापुर हत्या में संलग् माफी दिन कठिन रहो प्रधानमंत्री डरुरा में दश दिन में तीस जना को विद्युत लाइन काटियो विद्युत महसूल नतीर्ने बिजुली उपभोग नपाने भारत हुँदै तेस्रो मुलुक जान लागेका दुई युवतीको गड्डा उद्धार चौकी पटक जिल्ला अदालतमा बाल विवाहको मुद्दा दर्ता र बाजुरा सदरमुका मातडी जोड्ने सदक खण्ड दुई महिनादेखि अवरुद्ध अब चालकको लापरवाहीले यात्रुको मृत्यु भएमा लाइसेन्स खारेज हुने रक्तदान जीवनदान अठार वर्षदेखि साठी वर्ष उमेरका पैचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौ डधुरामा सञ्चालित रक्त सञ्चार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तिन महिना पछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेडक्रस सोसाइटी डडेलधुरा रेडियो युनिटी सँगसँगै जिला कृषि वििकस कार्यालय डड़ेलधुरा को साना सिंचाई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माण को निवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिंचाई तथा प्लास्टिक पोखरीका लागि रु र सहकारी सिंचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिताल गाङखेत असी ग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देवल दिवेपुर दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र निवेद पुन योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डरेलडा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु डब्लुबाट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उपै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पाएक कृषि सेवा केन्द्रमा सम्पर्क गर्न गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डरेलडुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी कलागे युनिटी युनिटी खबर नमस्कार थू समुदायहरूले आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न सरकारसँग माग गरेका छन् आइतबार दिउँसो कैलालीका थारू समुदायका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए भेटमा थारू अगुवाहरूले टीकापुर आन्दोलनका क्रममा घर पसलमा भएको आगजनी र लूटपाटको क्षतिपूर्ति दिनुपर्ने झूठा मुद्दा खारेज गर्नुपर्ने उच्च स्तरीय आयोग बनाएर घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने लगायतका मागहरू राखेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयमतापूर्वक आफ्ना एजेण्डा राख्न थारू समुदायहरूमा आग्रह कर जवाब में प्रधानमंत्री प्रचंडली टीकापुर में एस एसओपी सहितका सुरक्षाकर्मी मारिनु दुखद भएको भन्दै संयमतापूर्वक आफ्ना एजेण्डा राख्न थारू अगुवाहरूलाई आग्रह समेत गरेका थिए आन्दोलनका क्रममा लागेका झूठा मुद्दा खारेज गर्ने प्रक्रिया सुरु भएको भन्दै उनले भने गृह मन्त्रालयले झूठा मुद्दा खारेज र क्षतिपूर्तिको प्रक्रिया अगाडि बढ़ाइसकेको छ झूठा मुद्दा खारेज हुन्छन् तर हत्यामा प्रत्यक्ष संलग्न भएकाहरूलाई नै भने माथि दिन कठिन रहेको छ आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गरिश चन्द्र लालको नेतृत्वमा उच्च स्तरीय आयोग बनिसकेको भन्दै उनले आयोगको सिफारिशका आधारमा सरकारले निर्णय लिने बताउनु भएको छ मध्य तथा सुदूरपश्चिममा रहेका जिल्ला हलिया मुक्ति समाजहरूले आज यसै क्षेत्रमा रहेका मुक्त हलियाहरूको पक्षमा विभिन्न चौधवटा माग अघि भूमि सुधार तथा व्यवस्था मन्त्रालयको ध्यान आकर्षण गराएका छनृ दुई विकास क्षेत्रका गरी 12 जिल्लामा रहेका जिल्ला हलिया मुक्ति समाजहरूले विभिन्न मागहरू अघि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रालयमा ध्यान आकर्षण पत्र बुझाएका हुन् नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको आठ वर्ष पुग्नै लाग्दासम्म पनि ढिलो गरेर स्वीकृत मुक्त हलियाको पुनस्थना सम्बन्धी कार्ययोजना अध्रो रहेको भन्दै छूटमुक्त हलियाको तथ्याङ्कले पुनस्थापना प्याकेजमा समावेश गरिनुपर्ने जिल्ला हलिया मुक्ति समाज डडेलधुवाले बुझाएको ध्यान आकर्षण पत्रमा पहिलो मार्ग स्वरूप उल्लेख गरिएको छ त्यस्तै मुक्त हलियाको परिचय पत्र वितरण र वर्गीकरण अविलम्ब सच्याइनुपर्ने मुक्त हलियाको शिक्षा स्वास्थ्य रोजगारी र आधारभूत खानेपानी खाद्य सुरक्षा लगायतको पुनस्थापनाका लागि अधिकार सम्पन्न पुनस्थापना आयोग वा समिति गठन गर्नुपर्ने मन्त्रालयको ध्यान आकर्षण गराइएको छ मुक्त हलियाका लागि तीन रोपनी जग्गा बराबर दुई लाख दिने व्यवस्था खारेज गरी तीन रोपनी जमीन उपलब्ध गराइनुपर्ने स्थानीय निकाय परिषद सञ्चालन निर्देशिकामा मुक्त लक्षित वर्गमा राखेर पुनस्थापनाको लागि बजेटको व्यवस्था गरिनुपर्ने हरेक मुक्त लागि एक घर एक रोजगारी व्यवस्था गरिनुपर्ने हलियाका छोराछोरीलाई स्नातकोत्तर तहसम्म र प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरिनुपर्ने रा नेपाल सरकार र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बीच भएको सहमति तथा प्रतिबद्धताहरू कार्यान्वयन गरिनुपर्ने ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ साथै मुक्तहलियाहरू बसोबास गरेको स्थानमा नै पुनस्थापना गरिनुपर्ने नेपाल सरकारले आगामी दुई वर्षभित्र मुक्तहलियाको पुनस्थापना सम्पन्न गरिसक्ने कार्यक्रम रहेको भन्दै यस क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय गैर सरकारी साझेदार बनाउन लगायतका चौधवटा माग राखिएको छुक्ति समाज जिल्ला हरिया मुक्ति समाज डलद्वाराका अध्यक्ष तुलराम सार्कीले प्रमुख जिल्लाधिकारी उदय बहादुर सिंहलाई भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा पठाउन ध्यानकर्षण पत्र बुझाउनु भएको हो उक्त ध्यानाकर्षण पत्रमा पुनस्थापना कार्यक्रम कार्यान्वयनमा नीतिगत प्राविधिक एवं व्यवहारिक कठिनाइहरू देखिएको र त्यसले गर्दा मुक्त हलियाको पुनस्थापनाको काम न्यायिक छिटो र प्रभावकारी हुन नसकेको जनाएको छ ध्यान कड़ा बाद दी हुने समेत सो ऊर्जा मंत्री जनार्दन शर्मा को निर्देशन पची विद्युत प्राधिकरण वितरण केन्द्र डडलद्रा दस दिन में जिसे जना ग्राहकण लाइन काटे गतेदेखि आजसम्म नियमा अनुसार विध्युत महसुल तिर्न साठी दिन नागेका ग्राहकहरूको लाइन काटिएको वितरण केन्द्र प्रमुख राजमणि बजगाईले जानकारी दिनुभएको छ लाइन काटिएका ती ग्राहकको वक्यौता अर्थात तिर्न बाँकी रकम पाँच भन्दा बढ़ी रहेको छ महसूल नतिर्दा लाइन काटिएका ग्राहकहरूले तुरन्त बक्यौता रकम बुझाइमा लाइन पुनः जोड़न सकिने तर लाइन काटेको छ महीनासम्म पनि नबुझाउनेहरूलाई कालो सूचीमा राखिने वितरण केन्द्र प्रमुख बजगाईले जानकारी दिनुभयो मन्त्रालय अन्तर्गत रहेका अर्थात सरकारी निकायहरूलाई पनि दिन दिनभित्र विद्युत महसूल बुझाउन पत्र पठाइएको उहाँले जानकारी दिनुभयो मन्त्रालय वाइज बग्यौता दुई लाख पचासी हजार माथि रहेको छ लाइन काट्ने अभियान अन्तर्गत कतिपय ग्राहकहरूले तुरन्त महसूल बुझाउने भन्न थालेपछि लाइन नकाटिएको उहाँले जानकारी दिनुभयो तर बुझाउँछौं भनेर नबुझाउनेको विद्युत लाइन तुरून्तै काट्ने काम भन्ने भइरहेको छ वितरण केन्द्र प्रमुख बजगाईका अनुसार जिल्लामा साठी दिन नागेका दुई हजार नौ जना ग्राहकहरू रहेको र उनीहरूबाट उठ्न बाँकी रकम चौहत्तर लाख चौरासी हजार भन्दा बढ़िरहेको छ तिर्न बाँकी विद्युत महसूल नतिरेमा ती सबै ग्राहकको लाइन काटिने उहाँले जानकारी दिनुभयो उहाँले भन्नुभयो हामीहरूलाई दिनमा दश ग्राहकको लाइन काट्न निर्देशन आएको छ नतिर्ने जति सबैको लाइन काट्नेछौ समयमै विद्युत महसूल तिरेर नेपाल सरकारको कालो सूचीमा पर्नबाट जोगिन र सेवा उपभोग गर्न वंचित हुनबाट बस्न उहाँले वितरण केन्द्रका ग्राहकहरूलाई आग्रह समेत गर्नुभएको छ यस्तै दश हजार आठ सय उनासी ग्राहक संख्या भएको नेपाल विद्युत प्राधिकरण दिपायली सिलगढ़ी शाखामा झण्डै सवा करोड़ भन्दा बढी विद्युत महसूल रकम ग्राहकहरूले तिरेका छैनन् मन्त्रालयको आदेशपछि नियमित रुपमा लाइन काट्ने र बक्यौता रकम महसूल गर्न थालेको नेपाल विद्युत प्राधिकरण दिपायलका कार्यालय प्रमुख ललित नारायण चौधरीले जानकारी दिनुभयो डोटीमा झोरायल क्षेत्रमा आएका अन्य ठाउँमा मात्र उठ्न बाँकी बक्यौता रकम एक करोड पच्चीस लाख चौतिस सा हजार सात पचास रूपियाँ सन्तानब्बे पैसा रहेको विद्युत प्राधिकरण दिपालका सूचना अधिकारी दलबहादुर ऐढीले बताएका छन् उनले भने जिल्लामा सबैभन्दा बढ़ी वक्यौता रकम उठ्न बाँकी सरकारी कार्यालयहरू रहेका छन् यसमा पनि सबैभन्दा महसूल तिर्न बाँकी जिल्ला जनस्वास्थ्य कार्यालय डोटीको रहेको छ रोजगारीका लागि भारत हुँदै अवैध तरिकाले इजरायल जान लागेका दुईजनाको पश्चिमी सिमानाका गडा चौकीबाट उद्धार गरिएको छ अवैध तरिकाले भारत हुँदै इजरायल जान लागेका सरलहीका एक र सिन्धुपाल्चोकका एकजना गरी दुईजना युवतीको माइती नेपाल कञ्चनपुरले शनिवार पश्चिमी सिमानाका गड्डा उद्धार गरेको हो शनिबार काठमाण्डौं दिल्ली जान लागेका बसको चेक जाँच तथा सोच शोध पूछका क्रममा कति बेला दाजू भेट्ने कति मामा भेट्न जाने भन्दै शंकास्पद कुराहरू गर्न थालेपछि रोकेर दुवैजनालाई उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो उद्धार गरिएका दुवैजनाले दिल्ली हुँदै इजरायल जाने लागेको र यसअघि पनि दलाल मार्फत अवैध रूमा दुवै कतार गइसकेका माइती नेपाल समस्या बताइएको र को मार्फत अवैध रूमा गएको भन्ने कुरा भने खोल्न नसकेको र थप सोधपूछ भइरहेको संयोजक भट्टले जानकारी दिनुभएको छ जिल्ला अदालत बाजरामा बाल मुद्दा दर्ता भएको छ केटी पक्षको आफन्तको नामबाट जिल्ला अदालत बाजरामा मुद्दा दर्ता गरिएको हो बाल विवाहको मुद्दा पहिलोपटक अदालतमा दर्ता गरिएको प्रहरी निरीक्षक कृष्ण खड्काले बताएका छन् मुद्दा कैलाशमाण्डो आठ घर भएका चौबीस वर्षका टेकबहादुर सार्कीका विरूद्धमा दर्ता गरिएको हो उनले पन्ध्र वर्ष उमेरको बालिकासँग बिहे गरेका थिए नेपालको कानूनअनुसार सोह्र र अन्तर्राष्ट्रिय कानूनअनुसार अठार वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनिएको छ कानूनअनुसार बीस वर्ष उमेर नपुगी बिहे गर्न नपाइने प्रावधान छ अन्धविश्वास अज्ञानता र पछिल्लो समय आधुनिक मोबाइल लगायत का प्रविधि को विशेष बाल विवाह का घटना दिन प्रतिदिन बढ़ी रह तर जिला मुद्दा पैलोपटक दर्ता कर इस जि प्रहरी कार्यालय में पुगे आप जिम्मा लगाकर बीहे रद्द करने सम्मान अदालती प्रक्रिया में नायब निरीक्षक खड़का जिला आज नीन को म्या थप गरी अन्संधान करने आदेश बालिका पक्षवाज का बुआ ने उजरी बालिका को उमे अंतर हिड़ा छ महीनासम कैद र दस हजार जरिना हने देखि अन्संधान जारी रहकाले कारवाही बारे अमिलने प्रहरी को कञ्चनपुरका किसानहरूको धान बालीमा गवहारो र पात बेरुवा रोग देखिएको छ माउबुतलिकराबाट लाग्ने रोग कंचनपुरका अधिकांश क्षेत्रमा किसानका खेतमा यो रोगको संक्रमण देखिएको हो जिल्लाको अधिकांश क्षेत्रमा रोगको संक्रमणका कारण खेतमा लगाइएको धानका पात सुक्न थालेका र बोटको बीचको भाग कोहिन थालेका छन् रोगका कारण वर्खे मुख्य खेती धान बालीमा नोक्सानी हुने भन्दै जिल्लाको विभिन्न स्थानका किसानहरू चिन्तित भएका छन् बनकटी बाग फाटा सुडा भैर भट्टी लगायत जिल्लाको दक्षिणी क्षेत्रमा समेत गवारो र पात बेरुवा रोगको प्रकोप रहेको जिल्ला कृषि विकास कार्यालय कंचनपुरले जनाएको छ कंचनपुरमा लगभग दश प्रतिशत धान बालीमा पात ओलाउने समस्या देखिएको र यो समस्या बढ़न सक्ने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकारी टीकाराम थापाले बताउनुभयो बाली लगाउँदा कृषकले बिउको उपचार नगर्ने पुरानो बिउलाई नै निरन्तरता दिने गरेका कारण बाली रोपेको दुई महिनामै समस्या देखा पर्ने गरेको उहाँको भनाइरहेको छ कृषकले साउन महिनामै धानमा देखिने किरा नष्ट गर्ने घरेलू उपाय अप्नाउन सक्ने भए पनि त्यसो नगरेका कारण पनि बढे प्रकोप देखिएको थापाले बताउनुभयो कञ्चनपुरमा यस वर्ष पैंचालिस हजार हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको छ किरा र रोग नियन्त्रणमा नआए पछि यस वर्ष धान उत्पादनमा हरास आउने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ काम र अवसर नपाउँदा दार्जुलाको गोकुलेश्वर वादी समुदायहरू विस्थापित हुँदै बाजुरा सदरम काम माडी जोड्ने सड़क खण्ड दुई महीनादेखि अवृद्ध अब चालकको लापरवाहीले यात्रुको मृत्यु भएमा लाइसेन्स खारेज हुने अब रेडियो दाता फरक, फरक। जुन ती रेडियोदाता गर्दा देखिनेौला परिवर्तन अथवास प्रकाश निकास उठा यू फोन होस शून्य छियानबे चार बीस चार सोलह में छोटो जानकारी दूस फोन, तपाई हामी गरने तपाई जानकारी कराया बयानबे दशमलव दुई मेगा हर्ज को प्रसारण क्षेत्र भर नागरिक रेडियो संवाददाता बनाने अभियान हम तायित्व पूरा करते सब साझा आवाज बनाने अभियान हम रुपमा रही के को, बारसी को सम्मान गरिने छोरी पोषण बारी में साग गाजर मूला रोपे हुन त हो आमा तर आज अन्डा खान मन लाग्या छ कि अन्डा माछा र मासु सँगसँगै हरियो सागपात र पहेँलो फलफुल पनि प्रशस्त खानु पर्छ म साग र अन्डा दुबै पकाउला हुन्न हुन्छ हुन्छ मिठो गरी पकाउनु म साग टिपेर ल्याउँछु ले है अन्न घेड़ागुड़ी दाल हरिया साग सब्जी फल फूल दूध जन्या पशु जन् जस्ता खानेकुरा दिनह मिलाई खान् पर्च प्रशोधित तेल मोसो नून रीनी जस्ता खानेकुरा कम मात्रा में खान् पर्च पौष्टिक तत्व भैया साग सब्जी पहला फल फूल मासडा का तथा सुरक्षा आयोजना स्वास्थ्य शिक्षा सूचना केन्द्र तपाईँ अहिले बयानब्बे दशमलव दुई मेघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज गर्न सरकारसँग थारू समुदायको माग टिकापुर र हत्यामा संलग्नलाई माफी दिन कठिन रहेको प्रधानमन्त्रीको जवाफ मुक्त हरियाहरूलाई पुनर्स्थापनामा समावेश गर्न ध्यानाकर्षण डडलदुरामा दश दिनमा तीस ग्राहकको विद्युत लाइन काटियो विद्युत महसूल नतिर्नेले कहिल्यै पनि बिजुली उपभोग गर्न नपाउने भारत हुँदै तेस्रो मुलुक जान लागेका दुई युवतीको गड्डा उद्धार लगायतका समाचार धारतुलाको गोकुलेश्वर गाविस चारका अधिकांश वादी समुदायका परिवार उचित काम र अवसर नपाउँदा विस्थापित हुँदै गएका छनृ चार पाँच वर्ष यता काम पाउन छाडेपछि उनीहरू विस्थापित थाले हुन थालेका हुन् जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वर नजिकै पाँच वर्ष अघि 35 भन्दा बढ़ी वादी परिवारको बसोबास रहेको थियो हाल विस्थापित हुँदै 28 परिवारमा सीमित रहेको वादी उत्थान समितिका अध्यक्ष गोविन्द वादीले जानकारी दिएका छन् काम खोज्दै विस्थापित हुँदै गइरहेका छनृ यहाँ बसेर काम पाउन छाडेपछि अधिकांश परिवार भारततिर पलायन भएको उनको भनाइरहेको छ वादी समुदायमा सबैभन्दा बढ़ी बेरोजगार र गरीबीको समस्या रहेको स्थानीय वासीहरूको भनाइरहेको छ यो समुदायमा केही व्यक्तिहरूले नाच्ने गाउने र बजाउने काम समेत गर्ने गर्दछन् पहिले आफ्नो कला प्रदर्शनबाटै उनीहरूले राम्रै कमाई गर्ने गर्दथे तर समाज आधुनिकतातिर मोडिएसँगै उनीहरूको पेसा संकटमा परेको छ गरीबीको कारण दैनिक छाक टाढ्न माग्ने पर्ने स्थिति रहेको बताइएको छ यो समुदायमा बाल बालिकादेखि वृद्धा वृद्धासम्म व्यक्तिहरू दिनभर माछा मार्ने गिट्टी कुट्ने सामान ओसार पोसार गर्ने काम गर्ने गर्दछन् सबैको आर्थिक अवस्था कमजोर रहेको छ राम्रो आमदानी हुने काम नपाइने र नपाइने कारण दिनभरि काम गरेर पनि छाक टार्ने समस्या हुने गरेको रेवती वादीले बताउनुभयो अज्ञानताका कारण वादी समुदायमा जनसंख्या वृद्धि दर पनि धेरै रहेको छ एउटै दम्पतिका चार पाँचवटा सन्तान रहेका छन् हाल अठाइस परिवारको जनसंख्या डेढ़ भन्दा बढ़ी गोकुलेश्वर गाविसका गाविस सचिव नरेश जोशीले बताउनुभयो वादी समुदायका चालिस भन्दा बढ़ी बाल गोकुलेश्वर उच्च मादीमा भन्न भए पनि विद्यालयमा उपस्थिति भने न्यून रहेको विद्यालयले जनाएको छ विद्यालयमा भर्ना भएपछि धेरै जसो कामको खोजीमा हिँड्ने हुँदा पढ़ाईमा ध्यान नपुग्ने शिक्षक गणेश राज जानकारी दिनुभयो महिनामा एक साता मात्रै विद्यालय आउँछन् घरमै विदा हुँदा पनि विद्यालय आउँदैनन् विष्टले भन्नुभयो विद्यालयले उनीहरूलाई नियमित गराउने प्रयास गरे पनि आउन मान्दैनन् वादी समुदायको गोकुलेश्वर शर्माली भगवती र अपी नगरपालिकाको धाममा बसोबास रहेको पाइन्छ बाजुरा सदरमुकाम मार्थडी जोड्ने साँफै मार्थडी सडक खण्ड अवृद्ध भएको दुई महिना हुँदा पनि सुचारू हुन सकेको छैन सड़क निर्माणको जिम्मा लिएको पीएस कन्स्ट्रक्सन र सडक डिभिजन कार्यालयले चाँसो नदेखाउँदा अवरुद्ध सडक अझै खुल्न नसकेको हो सड़क निर्माणका लागि प्रशासनले पटक पटक खबर गर्दा पनि चाँसो नदेखाएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ सडक अवरूद्ध भएपछि स्थानीयवासी व्यापारी नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा करिब 4 किलोमिटर सड़क बनाइएको छ जिल्ला प्रहरी कार्यालय बाजुराको अगैमा सड़क भत्किएका ठाउँमा व्यापारीसँग मिलेर सड़क मरमत गरिएको प्रहरी नायक परीक्षक दलबहादुर बोगटीले बताउनुभयो सड़क अवृद्ध भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तुहरूमा दोब्बर बढ़ी लिने गरेको स्थानीयको गुनासो छ लापरवाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ सा। सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै भौतिक पूर्वाधार तथा यातायात मंत्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको बताए उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापरवाही गरेको पाइएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताउनु भएको छ संसदको रोस्टममा उभिएर मन्त्री लेखकले भनेका छन् यो कार्यान्वयन गर्न आवश्यक छ ठिक ढंगले कार्यान्वयन गर्न सके सड़क दुर्गणना न्यूनीकरण हुन सक्छ चा। मन्त्री लेखकले अस्थायी रूट परमिट दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताउनु छ कच्ची बाटोको रूट परमिट लिन विभाग र केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको भन्दै उनले अधिकार प्रत्यायोजन गरेको बताउनु भएको छ अंत्य सहयोग पुग्ने मंत्री लेखक ने ले दावी करें रूट परमिट बिना चलेको गाड़ी रोकिदा यात्रुलाई केही समस्या देखिएको उनले बताएका छन् सरकार सिन्डिकेट चाहन्छ चा कि व्यवस्थित यातायात व्यवस्था भन्ने सांसदहरूको प्रश्नमा मन्त्री लेखकले भने सरकार ले व्यवस्थित यातायात व्यवस्था चाहन्छ यसका चा लागि सदनको साथ चाहिन्छ चा। छतमा मानिस राख्न नहुने मागबारे जवाब दिँदै उनले यदि यात्रुहरूलाई असुविधा हुँदैन भने लामो दूरीको बसमा क्यारियर नै हटाइदिउ भन्ने आफूलाई लागेको बताउनु भएको छ सरकारले अवैधानिक रूपमा सञ्चालन भइरहेका इट्टा उद्योगलाई कानूनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने नेपाल इट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले बताउनु भएको छ महेन्द्रनगरमा भएको नेपाल इट्टा उद्योग महासंघको नवौं वार्षिक साधारण सभामा चित्रकारले सरकारले साना उध्योगीहरूलाई भ्याटमा छुट दिने व्यवस्था भएकाले गैर कानूनी रूपमा इट्टा भट्टा सञ्चालन भएको बताउनुभयो त्यसैले भ्याट छर्न खुलेका गैर कानूनी सञ्चालित इट्टा उध्योग बन्द गरिनुपर्ने बताउनुभयो कार्यक्रममा उहाँले सरकारले भ्याट लगाए सबै व्यवसायहरूलाई लगाउनु नत्र अरूलाई पनि चोट दिन नहुने बताउनु छ असामको उध्योग वाणिज्य संघले विभिन्न आठ सूत्रीय माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ जिल्लाभित्र व्यवसाय गर्दै आइरहेका व्यवसायीको हितलाई मध्यनजर गर्दै ज्ञापन पत्र बुझाइएको असाम उध्योग वाणिज्य संघले जनाएको छ जिल्ला घरेलु तथा साना उध्योग विकास समितिको कार्यालयमा नवीकरण छूट हुन गएका फर्महरू नवीकरण नहुनेछ विध्यमान व्यवस्था खारेज व्यवसाय दर्ता नवीकरण गर्दा तोकिएको पुजी रकम धेरै भएकाले पुजी वृद्धि रकम व्यवसायीको सो इच्छा हुनुपर्ने घरेलु तथा साना उध्योग विकास का कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा आम संसारका माध्यमहरूबाट सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयद्वारा ले मदिरा पदार्थको विक्री वितरणलाई नियमित बनाउन र इजाजत पत्र लिई कारोबार गरिरहेका व्यापारीको पेशा सुरक्षित गर्न अनुगमन गर्नुपर्ने र इजाजत पत्र नलिई अवैध रूममा व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई कानूनको दायरामा ल्याउनुपर्ने माग ज्ञापन पत्रमा राखिएका छन् यस्तै व्यापारी कर बुझाउँदा जिल्लामा आन्तरिक राजस्व कार्यालयको करदाता केन्द्र स्थापना गरिनुपर्ने वर्षायामा वर्षायामका कारण बन्द भएका जिल्लाका ग्रामीण सड़कहरू सञ्चालनमा ल्याउनु पर्ने यस जिल्लामा फर्म दर्ता नगरी घुम्ती व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई फर्म दर्ता गर्न लगाउने र दुई हजार साल चैत्र तीस गते साँफे बगरमा भएको आगलागीबाट पीड़ित भएका व्यवसायीहरूलाई राहतको व्यवस्था गर्न पनि माग गरिएको छ आफ्ना मागहरू सम्बोधन नभए आन्दोलन गर्ने उद्योग वाणिज्य संघ अछामका कार्यवाहक अध्यक्ष रामबहादुर साईद्वारा हस्ताक्षरे सुदरश्चिमको ट्राफिक अपडेट आज पनि सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ बिहान साढे सात महेन्द्रनगरबाट धनगढ़ीतर्फ जाँदै गरेको से छ शून्य दुई नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको म दुई प आर दुई एक नम्बरको मोटरसाइकल कंचनपुरको कृष्णपुर नगरपालिका दुई वाणीमा ठोकिदा मोटरसाइकल चालक कंचनपुरको वेदकोट नगरपालिका छ सुडा बस्ने वर्ष छब्बीसका सन्तोष राणा मगर सामान्य घाइते भएका छन् बायाँकोट्टामा चोट लागेका राणा मगरको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ठक्कर दिने बस र चालकलाई प्रहरले नियन्त्रण मानिएको छ अब आजरातिको मौसमी आज राती देशभर साधारणतया मौसमी बदली हुनेछ यसका साथै पूर्व क्षेत्रका केही ठाउँ र मध्य तथा पश्चिमी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन सहित क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजीको युनिटी आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न सरकारसँग थारू समुदायको माग टिकापुर हत्यामा संलग्नलाई माफी दिन कठिन रहेको प्रधानमन्त्रीको जवाब छुटेका मुक्त हलियाहरूलाई ध्यान आकर्षण बसोबास गरेकै स्थानमा गर्न माग डडेलदुरामा दश दिनमा तीस ग्राहकको विद्युत लाइन काटियो विद्युत महसुल नतिर्नेले कहिल्यै पनि बिजुली उपभोग गर्न नपाउने र बाजुरा सदरमुकाम माती जोड्ने सड़क खण्ड दुई महिनादेखि अवरुद्ध अब चालकको लापरवाहीले यात्रुको मृत्यु भएमा लाइसेन्स खारेज हुने समाचार प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ